नमस्कार सबैका बाट पूर्व चितवनको छुट्टा छुट्टै स्थानमा गैराती भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु एकजना घाइते कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेको विरुद्धमा आज पनि विरोध प्रदर्शन जारी केन्द्रीय समितिको एजेन्डाका विषयमा छलफल गर्न एमाले सचिवालयको बैठक बस्दै शिक्षा सम्बन्धी चीनका उपमन्त्री पिङ तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणमा नेपाल आउने उत्तर कोरियाले पूर्वी किनारमा राखिएको दुईवटा मिसाइल हटायो र एएफसी प्रेसिडेन्ट कप फुटबल आजदेखि काठमाडौँमा सुरु हुँदै थ्री स्टारले बङ्गलादेशको अफहानी क्लबको सामना गर्ने आइपिएलमा आज दुई खेल हुँदै जीवन या जीवन गुजारेडियो पाँच मेगाचारमा पूर्वी चितवनमा गराती भएका सडक दुर्घटनामा तिनजनाको मृत्यु भएको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो राजविराजबाट नेपालगं तर्फ जाँदै गरेको ना तिन नम्बरको बसले वीरेन्द्रनगरको खुरखुरेमा ना एघार नम्बरको खुर मोटरसाइकललाई ठक्कर दिँदा भण्डारा दुईका सत्तालिस वर्षीय पूर्ण विकर भण्डारा सातका पचास वर्षीय सुखराम चौधरीको मृत्यु भएको प्रहरले जनाएको छ ठक्कर गम्भीर घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको रोकिराखेको ट्राक्टरमा मोटरसाइकल ठोकिँदा दस बजेतिर दराई र सन्तोष लामा चढेको मोटरसाइकल खैरनी पाँच सुल्तानाएको थियो दराईको उपचारका लागि भरतपुर अस्पताल गर्दा बाटोमा ज्यान गएको हो घाइते भएका लाको भरतपुरमा उपचार भइरहेको छ साह्यकालीन मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेको विरूद्धमा आज पनि विद्यार्थी संगठनहरू प्रदर्शनमा सरकारी क्याम्पस अगाडिका सड़कमा बिहान आठ बजेदेखि दस बजेसम्म सरकारी गाडी चल्न रोक लगाएको नेभी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो कार्कीलाई अख्तियार प्रमुख बनाउन जनआन्दोलनको मर्म र भावना विपरीत हुने भन्दै कंग्रेस र एमआलए का विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् विद्यार्थी संघ संगठनले दिउँसो रामरण यादवलाई भेटेर कार्कीलाई अख्तियार प्रमुखमा आग्रह गर्ने तयारी गरेका छन् नागरिक समाजका अगुवाले कार्कीको सिफारिस रोक्न माग गर्दै दिपति कार्यालय र एकीकृत नेकपा माओवादीको कार्यालय पेरिस डाँडामा धर्ना दिँदैछ यसैबीच नेपाल नेकपा माले लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्ने निर्णयको विरोधमा आज पूर्वी चितवनको रत्नगरमा एक घन्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ नेकपा माले नगर कमिटीले बिहान सात बजीदेखि आठ बजीसम्म सडक अवरुद्ध गरेको हो कार्कीलाई अख्तियार प्रमुख बनाउन लागेपछि चरको आलोचना भइरहेका बेला नेकपा माले पनि विरोध स्वरूप आज एक घन्टा चक्काजाम गरेको माले रत्नगरका सचिव रामहरि लम्सालले जानकारी दिनुभयो नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको विद्युत चुहाटो नियन्त्रण टोलीले विद्युत चोरी गर्ने अठाइसजनालाई नियन्त्रणमा लिएको छ आज बिहान गएको विद्युत चुहाटो नियन्त्रण अभियानको टोलीले पश्चिम चितवनका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो पक्राउ पर्नेमा बिसजना पुरुष र आठजना महिला छन् मङ्गलपुरबाट दुई मेघलीबाट छ दिव्यनगरबाट एक जगतपुरबाट नौ र सुकनगरबाट दसजनालाई नियन्त्रणमा लिएको हो चैक चोरीको विद्युत प्रयोग गरी चलाएको एक थान पानी तान्ने मोटर पनि नियन्त्रणमा लिएको छ पक्राउ परिकारलाई जिल्ला प्रहरलाई चितवनमा राखिएको राखिएको र नियमअनुसार आवश्यक जरिमाना पछि छाडिने प्रवक्ता पंडित ने बता भाई पन्ध्र दिनभित्र सुनको आपूर्ति सहज गर्न आवश्यक पहल गर्ने नेपाल सुनसादी व्यवसाय महासङ्घको निर्णयसँगै पाँच दिनदेखि बन्द चितवनका सुनसादी पसल आजबाट खुलेका छन् नेपाल सुनसादी व्यवसाय महासङ्घ र सुनसादी व्यवसायका दे बिच हिजो भएको बैठकमा दुई हप्ताभित्र सुनको आपूर्तिमा सहजता ल्याउने गरी काम गर्न महासङ्घ तयार भएको हो महासङ्घको प्रतिबद्धतासँगै पाँच दिन बन्द भएका चितवन लगायत पन्ध्र तेत्तिस जिल्लाका सुनसादी पसल आजबाट पूर्ण रूपमा खुलेका छन् सुनको सहज आपत्ति प्रति चासो नदिएको भन्दै नेपाल सुनसादी व्यवसायले विभिन्न विरोधका कार्यक्रम गर्दै आन्दोलित दुण बनेको थियो व्यवसायको आन्दोलनले बिएको सिजनमा उपभोक्ता भने मारमा परेका थिए केन्द्रीय समितिका एजेन्डाका विषयमा छलफल गर्न नेकिवालय को बैठक बस्ते पार्टी कार्यालय बल्क बस्ने बैठक में भोलीदी शुरू होने के बैठक का एजेंडा जेठवा शुरू करने चुनावी अभियान का विषय में छलफल होने भोलिदी बस्ने के समिति को बैठक का एजेंडा तैयार कर सके आज बस्ने सचिवालय को बैठक के अंतिम रूप बिहान एगार बजे बोलाइक प्रवक्ता प्रदीप ग्यावाले जानकारी दूमा बैठक मनोनयन चुनावी अभियान अन्य दलसँगको एकता पार्टी छाडेकाहरूलाई फर्काउन लगायतका एजेन्डा तय गरेको छ सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने अध्यक्ष जननाथ कुमारको राजनैतिक प्रतिवेदनमा पनि छलफल गर्नेछ सम्बन्ध <स्थ> लिम्बुवान राज्य परिषदले गरेको अनिश्चितकालीन बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ पक्र परेका आफ्ना कार्यकर्ता रियाको माग गर्दै गरेको लिम्बुवानले बन्दका कारण पूर्व क्षेत्रका ताप्लेजुङ पाँचथर इलाम झापा तेह्रथुङ धनकुटा सङ्खुवासभा लगायत जिल्लाको यात्यात बजार पसल थान शैक्षिक संस्था प्रभावित भएको छ धनकुटाबाट पक्र परेका आफ्ना सम्पूर्ण कार्यकर्ताको बिना शर्त रिहाइ नभएसम्म हडताल फिर्ता नहुने परिषदका उपाध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो चिनका शिक्षा सम्बन्धी उपमन्त्री हाव पिङ पाँच दिने औपचारिक भ्रमणका क्रम आज नेपाल आउँदै हुनुहुन्छ उपमन्त्री पिङ सहितको तीन सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो शिक्षाको क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्धनका साथै आपसी हित र चासोका विषयमा विचार आदान गर्न शिक्षा मन्त्री माधव पौडेलको निमन्त्रणामा उपमन्त्री हाऊ नेपाल आउन लाग्नु भएको शिक्षा मन्त्रालयले जनाएको छ विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत प्राविधिक का शिक्षालाई सुदृढ बनाउने सरकारको नीति रोजगारमूलक शिक्षाका निम्ति चिनिया सहयोग अपरिहारी भएकाले चिनसँग प्राविधिक सहायता उपलब्ध गराउन नेपालले आग्रह गर्ने बुझिएको छ चिनका तात्कालीन प्रधानमन्त्री बेन्जियाबाको गत वर्ष भएको नेपाल भ्रमणका बेला दस विद्यालय निर्माण गर्ने सहमति भएको थियो ग्रामीण क्षेत्रमा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा समस्या देखिएपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले घर दैलोमा कर्मचारी पठाउने तयारी गरेको छ जिल्ला सदरमुकाम भएका गाविस र नगरपालिकामा बैङ्क मार्फत भत्ता वितरण प्रभावकारी भए पनि दुर्गम क्षेत्रमा समस्या देखिएपछि मन्त्रालयले नयाँ तरिका अप्नाएको हो गाविसमा क्रियाशील नागरिक सचेतना समूह वडा नागरिक वंश सामाजिक कार्यकर्ता तथा गाविस श सचिवलाई घर दैलो अभियान थाल्न मन्त्रालयले निर्देशन दिएको छ अब पालो अर्पणरोचना आवाजको अर्पणरोचना आवाजमा हाम्रो प्रश्न छ सुरक्षाका लागि राखिएका हतियार फिर्ता भए नभएको बारे ए माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड नै जिम्मेवार हुने नेकपा माओवादीको भनाइप्रति तपाईँ के भन्नुहुन्छ एक कुरा सही आफू चोखिने बाटो र सी जिम्मेवारी त दुवै होइन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 पालो ट्राफिक खबरको यति बेला नारायणगढा विघ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुग्लिन मुग्लिन नौ विशेष काठमाडौँ मुगलिन दमली पोखरा नानगढी बुटो सडक खण्ड पनि खुल्ला छन्सठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस विदेशका समाचार उत्तर कोरियाले पूर्वी किनारामा आफूले राखेको दुई मिसाइल हटाएको छ एक अमेरिकी अधिकारीका अनुसार उत्तर कोरियाले पूर्वी क्षेत्रमा तैनाथ गरेको मध्यम दुरीसम्म मार नसक्ने मुसधन मिसाइल हटाएको हो गएको महिना उत्तरले यी मिसाइल पूर्वी किनारामा तैनात गरेको थियो इसी कारण उत्तरसंग दक्षिण कोरिया रमे को संबंध अत्यंत बिग्री थी इसके जवाब में दक्षिण कोरिया रमेरिका आपो सुरक्षा काी भन्द स्व क्षेत्र में मिशल थुपार्थी बम वर्षक विमान समेत लगे थी उत्तर नौ वर्षदी संपर्क बैंक रहता तीन अमेरिकी महिला एक प्रहर फेला पारे को अमेरिका को ओहायो राज्य चौदह सोलह रीस वर्ष उमेर समा तीनजना अमेरिकी महिला सन् दुई को जनवरीदी विभिन्न सहरका ती महिलामेरिका एक घरमा फेला पारेको हो ती महिलालाई बन्धक बनाएको आरोपमा घर मालिक बाहन्न वर्षीय महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छेसिडेन्ट <स्था> कप फुटबल आजदेखि काठमाडौँमा प्रतियोगितामा नेपालको प्रतिनिधित्व ने लिग विजेता थ्रिस्टारले गरेको छ थ्रिस्टारले बङ्गलादेशको अभानी क्लबसँग साँझ छ बजेर दस मिनटमा दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ गएको सिजनमा सदि स्मारकीय डिभिजन लिग र दुईवटा न आउट नकाउट प्रतियोगिता जितेको थ्री स्टारले गएको बुधबार मैत्रीपूर्ण खेलमा भारतको मोहन बगान क्लबलाई दुई एकले पराजित गरेको थियो घरेलु फुटबलमा बलियो मानेको थ्री स्टारले पछिल्लो समय उत्कृष्ट लयमा रहेका अरू क्लबका खेलाडीलाई पनि अनुबन्ध गरेर झन बनेको छ उता प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुई खेल हुँदैछ अपराह सभा चार बजेपछि हुने पहिलो खेलमा चौथो स्थानमा रहेको राजस्थान रोयल्स र रा आठौँ स्थानमा रहेको दिल्ली डेड डेबिल्सबीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म खेलेको एघार खेलमध्ये सातमा जित हात पारेको राजस्थानको चौध अङ्क छ भने समान खेल खेलेको दिल्लीले तिनवटा मात्र जित हात पारेको छ त्यस्तै बेलुका सभा बजेपछि हुने दोस्रो खेलमा तेस्रो स्थानको मुम्बई इन्डियन्स र सातौँ स्थानको कोलकत्ता नाइट राइडर्स भिन्नेछन् मुम्बईले एघार खेलमा सातमा जित हात पार्दै चौध अङ्क जोडेको छ खेल ताले भनेको छन् चितवनको छुट्टा छुट्टै स्थानमा गैराती भएको सवारी दुर्घटनामा तिनजनाको मृत्यु एकजना घाइते कार्कीलाई प्रमुखमा सिफारिस गरेको विरुद्ध प्रदर्शन जारी केन्द्रीय समितिको बैठक र एजेन्डाका विषयमा छलफल गर्न एमाले सचिवालयको बैठक बस्दै शिक्षा सम्बन्धी चुनका उपमन्त्री तिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि नेपाल आउने उत्तर कोरिया ने पूर्व किनारा में आपू ले दुईटा मिशाइल हटाओ री प्रेसिडेट कप फुटबल आजदि काठमंड शुरू ह्री स्टार बंग्लादेश को, को, को अभवानी क्लब को सामना करने आईपीएल में आज दुई खेल हर्पण सबका रेडियर्पण संग इस अर्पण समाचार को साथ में बैंक यूट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 रेडियो अर्पण एक सौ चार थोप्लो पांच अब नेपाल उच्च